सिद्धान्त पाँच कारोबार लागत व्यापारको बाधक हो स्वैच्छिक विनियमले सहकार्यलाई प्रबन्धन गर्दछ र हामीलाई इच्छित वस्तु झन धेरै परिमाणमा प्राप्त गर्न मद्दत गर्दछ यद्यपि व्यापार आफैमा महँगो विषय हो सम्भाव्य साझेदार खोज्ने मोलमलाइ गर्ने र कारोबार टुङ्ग्याउन समय प्रयत्न र अन्य स्रोतको आवश्यकता पर्दछ यसरी खर्च गरिएको स्रोतलाई कारोबार लागत भनिन्छ र यसले धन सृजना गर्ने कार्यमा अवरोधको काम गर्दछ यसले हाम्रो उत्पादक क्षमता र व्यापारबाट प्राप्त हुने पारस्परिक लाभ दुवैलाई सीमित गर्दछ कारोबार लागतहरू कहिलेकाहीँ भौतिक अवरोधहरूका कारणले गर्दा उच्च हुन्छन् जस्तै महासागर नदी र हिमाल जसले उत्पादनलाई उपभोक्तासम्म पुर्याउन कठिनाई खडा गरिदिन्छन् सडकहरूमा लगानी गर्नाले र यातायात तथा सञ्चारमा सुधार ल्याएर यस्ता कारोबार लागतलाई न्यूनीकरण गर्न सकिन्छ कतिपय अवस्थामा सूचनाको कमीले गर्दा पनि कारोबार लागत उच्च भएका हुन सक्छन् उदाहरणको लागि तपाईँले कसैले प्रयोग गरिसकेको अर्थशास्त्रको पुरानो पुस्तक किन्न चाहनुहुन्छ तर तपाईलाई उक्त पुस्तक कोसँग छ र को, को बिक्री गर्न इच्छुक छ भन्ने थाहा नहुनसक्छ तपाईँले उक्त पुस्तक बेच्ने इच्छुक व्यक्ति पत्ता लगाउनु पर्ने हुन्छ र त्यसो गर्दा तपाईँले खर्च गरेको समय र ऊर्जा तपाईँको कारोबार लागतको हिस्सा हो त्यसै कतिपय अवस्थामा राजनीतिक अवरोधहरू जस्तै कर अनुमति लिनुपर्ने प्रावधान सरकारी नियमन मूल्य नियन्त्रण सीमा शुल्क वा कोटाले गर्दा पनि कारोबार लागत उच्च हुन जान्छ अवरोधहरू भौतिक सूचना सम्बद्ध वा राजनैतिक जे भए पनि उच्च कारोबार लागतले व्यापारबाट प्राप्त हुने सम्भाव्य फाइदा घटाउँछ अरू व्यक्तिलाई व्यापारको प्रबन्ध गरिदिने अब उनीहरूलाई राम्रो छनौट गर्न मद्दत गर्ने व्यक्ति कारोबारबाट लागत घटाउन सहयोगी हुन्छन् र आर्थिक प्रगति प्रबन्धन गर्छन् क्याम्पसका पुस्तक पसले जग्गा दलाल सेयर दलाल सवारी साधन विक्रेता र विभिन्न थरीका व्यापारीहरू यस्ता विशेषज्ञ हुन् जसलाई कहिलेकाहीँ बिचौलिया पनि भनिन्छन् धेरैले सोध्छन् बिचौलियाहरूले कुनै लाभ प्रदान नगरी केवल वस्तु तथा सेवाको मूल्य मात्र बढाउने काम गर्दछ यदि यो साँचो भएको भए मान्छेले उनीहरूको सेवा प्रदान गर्दैनथे कारोबार लागतले व्यापारमा अवरोध सिर्जना गर्दछ र बिचौलियाहरूले उक्त लागत न्यूनीकरण गर्ने काम गर्छन् यसै कारणले गर्दा मान्छेले उनीहरूको सेवा प्रयोग गर्छन् उदाहरणको लागि किराना पसल एउटा बिचौलिया हो निश्चय नै आजका विशाल सुपर धेरै व्यक्तिको कामलाई प्रतिविधित गर्छन् तर समग्रमा उनीहरूको काम भनेको बिचौलियाकै हो सोच्नुहोस् त यदि कुनै ग्राहकले तरकारी खरिद गर्दा प्रत्यक्ष रूपमा तरकारी किसानसँग फलफुल खरिद गर्दा फलफुल किसान, किसान। दुध वा चीजको लागि डेरीवालासँग र माछाको लागि माझीसँग कारोबार गर्नुपरेको भए एकपटकको खाना तयार गर्नका लागि कति समय र प्रयत्न लाग्नुपर्ने थियो किराना पसलेहरूले ग्राहकको पक्षमा ती सबै कुरा कारोबार गर्छन् र ती सबै वस्तुलाई सुलभ स्थानमा र भरपर्दो परिमाणमा उपलब्ध गराउँछन् किराना पसले वा अन्य बिचौलियाहरूको सेवाले कारोबार लागतलाई उल्लेखनीय रूपमा घटाउँछ र सम्भावित क्रेता र विक्रेतालाई व्यापारबाट फाइदा लिन सहज बनाउँछ यस्ता सेवाले व्यापारको मात्रा बढाउँछन् र आर्थिक प्रगतिलाई प्रबन्धन गर्छन् हालका वर्षहरूमा प्रविधिले धेरै किसिमका विनियमको कारोबार लागतलाई घटाइदिएको छ टचस्क्रिनमा केही थिचेको भरमा हाल खरिदकर्ताले झन्डै सबैजसो उत्पादनहरूको सम्भावित विक्रेताहरूको बारेमा जानकारी हासिल गर्न सक्छन् पछिल्लो समय चलचित्र लुका कपडा घरायासी सामान खरिद गर्न होटेलको कोठा पत्ता लगाउन साङ्गीतिक कार्यक्रम वा फुटबल खेलको टिकट काट्न र ट्याक्सी बुढाउनका लागि समेत एपको प्रयोग हुन थालेको छ कारोबार लागतमा आएको गिरावटले व्यापारको मात्रा बढाउन र हाम्रो जीवनस्तर उकास्न मद्दत पुगेको छ